गौरी फान्टालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन थारु बहु बाहुल्य भूभाग समेटेर थारुवान प्रदेश बनाउन प्रधानमन्त्रीलाई मोर्चाको ज्ञापन संयुक्त विद्यार्थी संगठनको बैठकद्वारा तत्काल सोभि निर्वाचन गराउन माग दलित आयोग अब बलियो बन्ने कानून मन्त्रीको भनाई न्युजील्याण्डमा शक्तिशाली भूकम्प पाकिस्तानको मर्दनामा बम विस्फोट एघार जनाको मृत्यु तीस जना घाइते र पाकिस्तान विरू इग्ल्याण्डलाई चार शून्यको अग्रता नेमार र जेसिसा चम्किए ब्राजीलको सहज जित प्रभावकारी सूचना बयानब्बे दशमलव दुई मेघ हार्जेर इन्टरनेटमा रेडियो युनिटीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेकोटी खबरमा स्वागत छ म दिलेश देउबा दुर्पसीमा अञ्चल क्षेत्रका उध्योगी व्यवसायी राजनैतिक नेतृत्व सभासद सहितको टोलीले कैलालीको गौरीफाण्डास्थित नेपाल भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको नाका, नाका बनाउन माग गरेका छन् आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी उनीहरूले यस्तो माग राखेका हुन् प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधि मण्डलले गौरीफाण्डा नाकामा क्वारेन्टाइन चेक जाँच रेलमार्ग सड़क सञ्चाल सहित अन्तर्राष्ट्रिय मापदण्डको भन्सार कार्यालय स्थापना गर्न माग राखेको प्रतिनिधि मण्डलले यो नाकालाई सात नम्बर प्रदेशकै प्रमुख नाका बनाउन माग गर्दै महाकालीको दोधरा चादनीमा सुखा बन्दरगाह निर्माण गर्न पनि माग गरेको छ प्रतिनिधि मण्डलले सुदूरपश्चिम अञ्चलको समग्र विकासका लागि विभिन्न मागहरू प्रधानमन्त्री समस्या प्रस्तुत गरेको छ माग बुझेपछि प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको विकासका लागि विशेष रूपमा पहल गर्नुपर्छ भन्ने आफ्नो ध्यानै गौरी फण्डा नाकाको स्तर वृद्धि एवं सुक्खा बन्दरगाह निर्माणका सन्दर्भमा आफूले मित्र राष्ट्र भारतसँग कुराकानी अघि बढ़ाउने बताउनु भएको छ थारू राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ज्ञापन प्रधानमन्त्री निवास बालवाटारमा मोर्चाको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता बलियो बनाउन थारूहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रस्तुत मागलाई आफूले गम्भीरतापूर्वक लिएर अन्य दलहरू छलफल र सहमतिबाट आवश्यक निर्णय लिने बताउनु भएको छ विभिन्न विद्यार्थी संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल गर्न माग गरेका छन् संयुक्त विद्यार्थी संगठनको आज राजधानीमा बसेको बैठकले लामो समयसम्म सोभिय निर्वाचन हुन नसक्दा शैक्षिक अराजकता बढ़ेको भन्दै तत्काल निर्वाचन गर्न माग गरेका हुन् उनीहरूले शिक्षामा राजनीतिकरण र रा माफियाकरण अन्त्यका लागि सोभिय चुनाव अनिवार्य आवश्यकता रहेको ठहर गरेका छन नेपाल विद्यार्थी संघका महामंत्री कुन्दन काप्ले सोभिवाचनका विषयमा सबै विद्यार्थी संगठनले साझा धारणा बनाएको जानकारी दिएका छन् संयुक्त विद्यार्थी संगठनको बैठकले शिक्षामा भएको व्यापारीकरण र चर्को शुर्खको विरोध गर्दै प्रभावकारी अनुगमन गर्ने निर्णय गरेको छ राष्ट्रिय दलित आयोगको काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छिट्टै पारित हुने भएको छ राष्ट्रिय दलित आयोगले आज राजधानीमा गरिएको कार्यक्रममा विधेयक का तयार भइसकेकाले यसलाई छिट्टै संसदबाट पास गराएर कानूनी रूप दिन लागि जानकारी गराउन भएको छ कार्यक्रममा कानून मन्त्री अजय शंकर नायकले अब राष्ट्रिय दलित आयोग बलियो रूपमा स्थापित हुने भन्दै यसले सम्पूर्ण दलित समुदायका समस्या समाधान हुने दावी समेत गर्नुभएको छ मन्त्री नायकले दलित समुदायका अधिकार स्थापित गर्न राज्यको तत्परता आवश्यक रहेको बताउनु भएको छ उनले संविधान कार्यन्वयन सबैको चासोको विषय भएकाले आफ्नो अधिकारलाई सुनिश्चित गर्न सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ कार्यक्रममा प्रस्तावित विधेयक का बारे विभिन्न दलका सांसद कानूनविद लगाईले आफ्नो धारणा राखेका थिएर अवदेश बाहिरका खबर न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ गिस बोर्न शहरको उत्तरी पूर्वी स्थित समुद्र मा बिंदु पारेर सात दशमलव एक रेक्टर स्किल को भूकंप गई अंतरराष्ट्रीय संचार मध्यम जनाया केन्द्रबिंदीन भाई एक सय उत्तरी किलोमीटर को दूरी में पर्द भूकंप पहां का अधिकारी तट का सुरक्षित स्थान जान आग्रह का कारण घर तथा टहर मा क्षति पुगे पनि मानवीय क्षतिको विवरण नआएको संसार माध्यमहरूले जनाएका छन् स्थानीय संचार माध्यमहरूले भूकम्पपछि सुनामीको खतरा रहेको बताए पनि सुनामी चेतावनी केन्द्रले भने समुद्रमा एक्काइस सेन्टीमिटर उचाइमा मात्र छाल रहेकाले त्यस्तो कुनै खतरा नभएको जानकारी दिएको छ सन् दुई हजार दक्षिणी तटको क्राईर शहरमा गएको छ रेक्टर स्केलको भूकम्पमा परि एक जना को ज्यान गएको थियो न्यूजील्याण्डमा वर्षेनी पन्द्र हजार पटक भूकम्प जाने गरेको र त्यसमध्ये एक सय शक्तिशाली भूकम्प जानी अधिकारीहरूले बताएका छन् पाकिस्तानको उत्तरी शहर मर्दानामा आज भएको बम विस्फोटमा एघारजनाको ज्यान गएको छ भने जना घाइते भएका छन् आत्मघाती विस्फोटकारीले मर्दानाको अदालतलाई लक्षित गरी विस्फोट गराएका थिए ज्यान गुमाउनेमा वकिल प्रहरी अधिकारी तथा सर्वसाधारण नागरिक रहेको बीबीसीले जनाएको छ यस अघि शुक्रबार नै अकर... अर्को आत्मघाती विस्फोटनकारीले पेसामा आक्रमण गर्न खोज्दा प्रहरी कार्यवाहीमा मारेका थिए विस्फोटको बिस्पोर्थ जिम्मेवारी भने खबरमा अब केही खेल खबर पाकिस्तान विरूद्धको चौथो एक दिवसीय क्रिकेट म्याचमा इङ्ल्याण्डले पराजित इग्ल्याण्ड चार विकेटले विजयी भएको छ इग्ल्याण्डको हेडिङले मा गै राती भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित पचास ओभरमा आठ विकेट गुमाएर दुई से से रन बनाएको थियो पाकिस्तानका लागि कप्तान अजहर अलीले अस्सी रन तथा इरमाद वासिमले अभिजित सन्ताउन्न रन जोड़नु भएको थियो इग्ल्याण्डका अदिल रसिदले तीन विकेट लिएका थिए जवाबमा दुई सय अड़चालिस रनको मध्यम चुनौती घरेलु टोलीले अडचालिस ओभरमा छ विकेट गुमाएर पूरा गरेको थियो इङ्ल्याण्डको जीतमा बेन स्टोक्सले उनासत्तरी रन तथा जोनी बेयर स्टोकको एकसठी रन महत्वपूर्ण रहेको थियो जीतसँगै इंल्याण्डले पाँच खेलको एक दिवसीय श्रृंखलामा चार को अग्रता लिएको छ पराजित टोली पाकिस्तानलाई भने पाँचौं तथा अन्तिम खेल पूर्व श्रृंखलाइट रनेमा र ग्राभियल जेसिस चम्किएपछि ब्राजिलले विश्वकप छनौट फुटबलमा इक्वेडरलाई पराजित गरेको छ आज बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई तीन शून्य गोल अन्तरले हराएको हो इक्वेडरको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो दोस्रो हाफको पनि शुरूआती पच्चीस मिनटमा डुबई टोलीले गोल गर्न सकेनन् तर अन्तिम पन्द्र मिनटमा ब्राजिल तीन गोल गर्न सफल भएको थियो बहत्तरौं मिनटमा ब्राजिलको पेनाल्टी पायो भन्ने घरेलु टोलीका कार्सोलर पारेडेसले रातो कार्ड पाएका थिए ब्राजिलका नेमारले पेनाल्टीमा गोल गर्नु भएको थियो सन्ताउन्नौं मिनटमा जेसिसले ब्राजिलको अग्रता दोब्बर पारेका थिए खेल सकिनै लाग्दा जेसिसले दोस्रो गोल गरेपछि ब्राजिल तीन शून्यले विजय भएको हो यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ गौरी फान्टालाई अन्तर्राष्ट्रिय स्तरको नाका बनाउन माघ थारू बाहुल्यता भूभाग समेटेर थारूवान प्रदेश बनाउन प्रधानमन्त्रीलाई मोर्चाको ज्ञापन पत्र संयुक्त विद्यार्थी संगठनको बैठकद्वारा सोभि निर्वाचन गराउन माग दलित आयोग अब बलियो बन्ने कानून मन्त्रीको भनाई न्यूजील्याण्डमा शक्तिशाली भूकम्प पाकिस्तानको मर्दनामा बम विस्फोट एघारजनाको मृत्यु तीसजना घाइते र पाकिस्तान विरूद्धको इग्ल्याण्डलाई चार शून्यको अग्रता नेमार र जेसी सम्किए ब्राजिलको सहज जीत तपाई र प्रविधि सहयोगी सुरेशलाई धन्यवादहरू सुन्न पनि सक्नुहुनेछ